रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम अर्पण शुभ साझ नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम म अर्पण शिवसाजमा प्राविधिक कक्षीका मित्र राजसँगै तपाईँकै लोकसङ्गीतको सहायत्रै दिवस मगर पनि उपस्थित भइसकेको छु सधैँ हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपी लगन गरेर विश्वको जुनसुकै कुरामा रहेर रह पनि कार्यक्रम अर्पण शुभ साँझको बसैलाई सुन्न सक्नुहुनेछ सु? हामी हरेक दिन आउने गर्छौँ बेलुका साँझ सात बजेपछि करिब करिब साढे बजे बजीसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो पनि एक सय चार थप्लो पाँच मेगासम्म हामी विभिन्न किसिमका लोक भाकाहरू बजाउँछौँ र हामीले बजाउने लोकभाकाहरू मार्फत तपाईँ आफन्त झन् सम्झना मन लागेको छ भने शून्य र शून्य सपन्न पाँच त्रिसठी तिन कार्यक्रममा आउन सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छ उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो है। तपाईँ र मेरो पहिलोचोटि कुराकानी हो जस्तो लाग्यो मलाई त जसरी तपाईँलाई दिनहरूमा बिर्सिनु भएन नि त कति ट्राई गर्छु एउटै खै जी राज राजीले के गर्नुभएको क्या अरे खै एउटै साथी पठाउनुहुन्छ अब आफू त बोल्ने मान्छे बोलिदिनु परिहाल्यो नि होइन त हजुर नयाँ नयाँ ठाउँबाट नयाँ हुन्छ रोजीजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अब भने को कसलाई सम्झिन चाहनुहुन्छ र मलाई रोजी लानु भनेर तिमी सम्पूर्णको लागि हुन्छ रोजीजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौ नमस्कार यति बेला कठार बाट्य रोजिलामा आउनु भएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर रा गइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी र शून्य छपन्न दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ तपाईँ दिनभर व्यस्त रहनुहुन्छ र आफ्नो काम गरेर फर्किरहनु भएको छ र सँगै बसेर रेडियोहरू पनि एक सय चार थुप्रो बाँच सुनिरहनु भएको छ भने मिठा मिठा लोकदोहोहराकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तथक्रम हामी जुटिराखेका छौँ टेलिफोन कोन कोही अर्को मित्र हुनुहुन्छ खोराकबाट कोही मित्र हुनुहुन्थ्यो तर पनि उहाँसँग सम्पर्क विच्छेद भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य पाँच तिन सय तेत्तिसको दुइटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ र तपाईँलाई आज निकै नै मर्मस्पर्शी लोक भाकाहरू बजाउने हामी प्रयत्न गरिराखेका छौँ हामीले बजाउने लोक भाका मार्फत तपाईँ आफन्तजन इष्टमित्रलाई सम्झना राख्न सक्नुहुनेछ तपाईँ आफ्नो घर परिवारदेखि टाढा हुनुहुन्छ आफ्नो प्रियजन मित्रदेखि टाढा गएर बस्नुभएको छ सम्झना मन लागेको छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुला गरिसकेका छौँ टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इच्छा पाएको छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो हजुर नमस्ते नमस्ते दादा अ तपाईको पछाडी चाहिँ रेडियो बजिरहा छ त्यो अलिकति बन्द गरिदिनु हुन्छ त्यो त छैन दादा अनि मेरो आवाज त फर्किरहा छ नि त खोज रेडियो नमारी होला भित्र आके बजिरहा थियो हजुर हजुर अनि काबाट को बोल्नु भयो ए कोडा ए कोराई से पानीबाट इशु थिम इशु थिम हजुर इसुजी इस के छ तपाईको नै नआउनु खबर ठीकै छ दाइ हजुरको अनि हजुरको हाम्रो पनि सबै ठीक छ अनि के कसरी बित्यो तपाईको दिन आज इसुजी इस हजुर के कसरी बित्यो भनेको तपाईको दिन आज मैले त्यसै बसी बसी दाइ हुन्छ कार्यक्रममा आउनु भएको छ कस कसले समझिने सर्वप्रथम हजुरलाई अनि भाइ अनि मेरो साथै हजुर हजुर हजुर दिभिन्द्र सुनम हजुर के अनि मेरो पाडम्बर हुने दिदी मारियाम दिदीको घर परिवारलाई अनि डुमरी काट्नु हुनुहुने अर्थ दिदीको घर परिवारलाई अनि जोन कुमार दाईलाई अनि मेरो भाइ <बाई> <laughs> अनि मेरो भान्जियाहरू रिभिका अनि बुवा मम्मी अनि भौजू अनि मलाई हुन्छ इसुजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुटिन्छु नमस्कार नमस्ते यति बेला कोरागबाट इसु इस थिङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर रा। गइसक्नु भएको छ तपाईँलाई पनि मन लागेको छ आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना मन लागेको छ भने शून्य छपन्न पाँच त्रिसठी र शन्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको भएर कार्यक्रम आग सक तबाफ मित्र समझना राख सकू आज के कारक्रम में हमें निके ना मर्मस्पर्शी लोकभाका कार्यक्रम स्थान देश जमर्ख कर रखा छो हमें बुझाने लोकभाका्फत अपना आप इष्टमित्र समझना राख सकूँ शून्य छप्पन्न पांच तिरसठी को दुटा बाटो भाई रहा तीनभर व्यस्त रहने आपको काम में गए घर फर्क रहने तर मोबाइल का सीट में भैया रेडियो अर्पण बच्चे कार्यक्रम अर्पण सुबसाज सुनेर बसिने तब हमी बचाने लोक भारकात तब थोड़े भैन तीनभर को थका मेटाने हम प्रयत्न करने टीफोन संपर्क में कोई मित्र होने इशारा पाई आयु स्वागत करूँ हेलो हो हजार नमस्कार नमस्कार हजार हेलो हजार नमस्कार नमस्ते कहाँबाट बोल्दै हुनुहुन्छ मैले चिन्ह गाह्रो पर्यो नि तीचोकबाट सिमरन सिमरनजी त धेरै दिन हराउनु भयो सधैँ आउनुहुन्छ भनेर ढाँट्नुहुन्छ तपाईँ चाहिँ ए अनि के कसरी बिताइरहनु भएको छ सिमरनजी तपाईँले अहिलेको दिनहरू हेलो दारीचोकबाट सिमरन आउनुभएको थियो उहाँसँग पनि कुराकानी गर्न पाएनौँ हामीले आज टेलिफोन सम्पर्कमा चाहिँ थोरै डिस्टर्ब आइरहेको छ शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा पाठ्य भएर कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ आज हामी निकै नै वर्मविस्वासी लोकभाकाहरूलाई कार्यक्रममा स्थान दिने चम्मर्क गरिराखेका छौँ हामीले बचाउने लोकभाका मार्फत तपाईँ आफन्तजन इष्टमित्रहरूलाई सम्झना राख्न आउन सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हाम्रो पनि सबै ठिक छ नि कि कार्यक्रम सकिने बित्तिकै राम्रो तले बनाएर खानु होला है अनि के कसरी विद्युमारजी तपाईँको दिन आज गर्ने हाम्रो पनि यस्तै हो कुमारजी तपाईँहरूको सम्झना लिने गीत बजाउने मिठा मिठा तपाईँहरूलाई मनोरञ्जन दिने त्यति नै हो हाम्रो पनि अनि <सँगा>। कार्यक्रममा आउनु भएको छ के कसलाई सम्झिने चितवन बेलसीका शिव शक्ति कङ्गेत अर्जुन सरको लागि हजुर अनि उहाँले हामीलाई रोजगार दिनुभएको छ धेरै भगवान बुढी र त्यही भएर उहाँको लागि धेरै धेरै सम्झन चाहन्छु अनि मलाई चिन्नु हुने सम्पूर्ण नाग, सबैलाई सम्झन चाहन्छु हुन्छ कुमारजी कार्यक्रम खुसी लाग्यो अहिले नमस्कार यति बेला मकवानपुरबाट कुमार लामा आउनुभएको थियो शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आज हामी निकै नै मर्मश्वासी लोकभाकाहरूलाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ हामीले बजाउने लोकभाका मार्फत आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झाउनको लागि शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस तिन सय तेत्तिसको दुईवटा बाटो हामीले खुला गरिराखेका छौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो, हजुर नमस्कार कहाँबाट हुनुहुन्छ भन्नु पऱ्यो होइन अनि खाना खानु भयो कि नाइ कार्यक्रम सके पछाडि कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने मेरो घर परिवारको लागि अनि दाईहरू हुनुहुन्छ दाईहरूको लागि अनि मलाई निचला भनेर सम्पूर्णको लागि हुन्छ निताजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भनी छुट्टिन्छ नमस्कार यति बेला कोरागबाट नितालामा आउनुभएको थियो शून्य चौपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउँदै गर्नुहोला अब नि एउटा भाकालाई कार्यक्रममा स्थान दिने बेला भएको छ हाँस्न सिकायो अस्ति हाँस्न सिकायो हिजो रुन सिकायो धेरै धेरै धन्यवाद मायालु आज भागल हुन सिकायो अब क्रममा यो मर्मस्पर्र्शी लोक भाका लागि फसुआई भू हम प्रेम बुझने यहा एक अर् बिना नहीं फसु समर्पित मैं बाई सोच कति दिन रुने भु फिको भएनन् हाम्रो माया प्रेम बुझ्ने आर्का बिना नै फसीको बाबा वा, कोही भएनन् हाम्रो माया प्रेम बुझ्ने एक बिना अर्क विनासी को योधति म ठोकिन्छ अनि आँसु बनेर पोखिन्छ हस्न सिकायो कस्तै हस्न सिकायो मे जो रोन सिकायो धेरै धेरै धन्यवाद माया रुप आज पागल हुन सिकायो पानी हासु हास बने बोक हंसना सिख अस्त हंसना सिखाओ धेरे, धेरे धन्यवाद मै जा पागल होना शिकाय धेरे धीरे धन्यवाद माया रूप जा पागल होना शिकाय कति हाँस्न सिकायो हिजो रुन सिकायो धेरै धेरै धन्यवाद मायलु आल्सो पागल हुन सिकायो निकै नै नी, मर्मस्पसी लोक भएका थियो यो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसार पाइराखेका छौँ आउनुहोस् उहाँलाई कार्यक्रममा का स्वागत दिनु हेलो नमस्ते हजुर कहाँबाट बोल्दै हुनुहुन्छ खोराके कमला चेपान कमला चाहिँ के छ तपाईँको नयाँ नौलो खबर तपाईँको नयाँ नौलो खबर के छ भनेको मैले अनि खाना खानुभयो कि अब खाने हाम्रो पनि भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ हुन्छ कमलाजी कार्यक्रममा आउनु भएको छ कि कसलाई सम्झिने अनि मेरो परिवर्तन हुने बिन्दास भेनाजी अनि सम्झना दिदी अनि तुलसुमा बस्नुहुने रेशम भेनाजी कालीमाया दिदी अनि मकनपुरमा पर्दै हुनुहुने भाइ बलरामलाई अनि मेरो घर परिवार हुन्छ कमलाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार त्यति बेला कोरागबाट कमला चेपाङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही अर्को मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत दिनु हेलो हजुर नमस्कार कहाँबाट बोल को बोल्दै हुनुहुन्छ म भण्डाराबाट हजुर भण्डाराबाट ऋषि अधिकारी ऋषिजी के छ तपाईँको नयाँ नौलो खबर एकदम ठिकै छ हजुर अनि हाम्रो पनि सबै ठिक छ अनि के कसरी बित्यो तपाईँको दिन आज हाम्रो भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ नि तपाईँको दिन आजको दिन पनि हुन्छ ऋषिजी कार्यक्रममा आउनुभयो को कसलाई सम्झिन चाहनुहुन्छ हजुरलाई धन्यवाद टेक्निसियन सरलाई अनि अर्को सुनेर बस्नु भएको सबैजनालाई हुन्छ जी अहिले भने छुट्टिन्छु नमस्कार यति बेला भण्डाराबाट ऋषि अधिकारी आउनुभएको थियो र आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राख्न सक्नुहुनेछ हामीले दुईवटा टेलिफोन नम्बर तपाईँको लागि नै खुल्ला गरिसकेका छौँ टेलिफोन सम्पर्कमा कोही अर्को मित्र हुनुहुन्छ भनेर इसारा पाएको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ भंडाराट तारा, तारा प्रजा तारा के ताराजी तब नया नौला खबर असरी बीत तीन आज हम्म अ बना कार्यक्रम आई समझिने तारा जी अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला भण्डाराबाट तारा प्रजा हुनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही अर्को मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि सम्पर्क विच्छेद भइसकेको छ शून्य छपन्न पाँच र त्यो तिसको दुईवटा बाटोभरि कार्यक्रममा आउन सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही अर्को मित्र हुनुहुन्छ आउनुहोस् न उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कारङ मकनपुरबाट रिमलाल चेपाङ के छ तपाईँको नयाँ नौलो खबर एकदम अनि खाना खानु भयो कि नै रिमलालजी हजुर खाना खानुभयो कि नै भनेको मैले हजुर खाइसकेँ दादा खाना खाइसक्नुभयो हजुर अनि हजुरले हाम्रो भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ हजुर हुन्छ हुन्छ रिमलालजी कार्यक्रममा आउनुभएको का छ कसलाई सम्झिने सर्वप्रथम हजुरलाई त्यसपछि विष्णुलाई त्यसपछि राजा अनि त्यसपछि छिरी अनि त्यसपछि हाम्रो घर परिवार बुवा मम्मी भाइ बहिनीहरू अनि त्यसपछि लगाएर कृष्ण दाजु अनि त्यसपछि हुन्छ रिमलालजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले नमस्कार यति बेला मकवानपुरबाट रिमलाल चेवाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्क उहाँकै मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो दादा नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ लाइन जी काटेको दारीमरको नयाँ नौलो खबर अनि खाना भयो कि भएको छैन हुन्छ कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने मेरो बुवा मम्मी दाई भाउजू अनि गरीबारी बस्नु भएको मेरो दिदी भिनाज्यू अनि मेरो साथी अनिता अनि <laughs> विकास र दलसले मलाई सिमरन भनेर दिनुहुन्छ सम्पूर्णको लागि हुन्छ सिमरनजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छ नमस्कार नमस्ते यति बेला दारीचोकबाट सिमरन आउनुभएको थियो उहाँसँग पनि रमाइलो कुराकानी भयो सुने छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ हामी आज निकै नै मर्मेस्पर्शी लोकभाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकभाकाहरू कार्यक्रममा बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तथ्यक्रममा जुटिराखेका छौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इचारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार हेलो दादा कहाँबाट बोल्दै चिसो पानीबाट सुदिप अनि के छ सुदिपजी तपाईँको ठिकै छ भन्नु पऱ्यो अनि खान खानु भयो कि भएन नि हुन्छ सुदीपजी कार्यक्रममा आउनुभएको छ कहाँ कसलाई सम्झिने धन्यवाद हुन्छ सुदीपजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भनी छुट्टिन्छौँ चुट। नमस्कार यति बेला सुदिप चेपाङ आउनुभएको थियो चिसो पानी भाट्य आफ्नो आफन्त इष्ट मित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही अर्को मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हेलो हजुर नमस्कार दादा कहाँबाट को बोल्दै हुनुहुन्छ सोनम हजुर सोनमजी के छ तपाईँको नयाँ नौलो कभर कुराको बाटो सुनमा आउनुभएको थियो तर पनि उहाँसँग सम्पर्क विच्छेद भइसकेको छ सुनै छपन्न बास त्रिसठी तिन सय बत्तिस र तेत्तिसको ते दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ आज चाहिँ एकदम टेलिफोन सम्पर्क विच्छेद भइरहेको छ टेलिफोनमा अझै छुट्टै गडबडी देखाइरहेको छ केही छैन कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्थ्यो तर पनि सम्पर्क विच्छेद भएको छ सुन्नुहोस् भन बाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राख्न सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ अलिकति तपाईँको आवाज चाहिँ मैले सुनिरहेको छैन भन्नु कोराक बाट्य बाटुलीराकट के भन्न भाई सन्जू तमंग संजु जी के तहत को नया नौलो खबर हम सब ठीक अताइन भाषा दिन होक्रमन भाषा के कसलाई समझने धन्यवाद हुन्छ सञ्जुजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट सन्जु आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छ आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्कार हजुर के छ अन्टाजी तपाईँको नयाँ खबर हाम्रो पनि सबै ठिक छ तपाईँको आवाज चाहिँ अलिकति मैले बुझ्न सकिरहेको छुइनँ हजुर अनीताजी आने भगवान इच्छा कामना तर वहाँसंग कुराएन हमें तबसंगानी करते अभी निके नर्मस्पीलोक भाका बजाऊँ बजाऊ आज को कार्यक्रम बिदा मागने बेला भैस यम रेडियो अर्पण एक सौ चार तुप्लो पांच मेघाहज अंटरनेट अनलाइन को डब्लू डब्लू लगन करेंगे विश्व को जनसुक में रहें कार्यक्रम अर्पण शुभ बसाई सुनेर साथ तब धीरे धीरे धन्यवाद रोन करने साथी थे कठार्ट रोजीलामा कुराकट ईसु थिंग दारेचोकट सीमरन रक्खनपुर कुमार लमा कोाक निता लुराकट कल्पना चेपांग भाराटि अंडाराब तारा प्रजा मक्खनपुर रिमलाल चेपांग रिशोपानी बादीप चेपांगराकट सुनऊ रुराकट सन्जू ने फोन कर अंतिम में फोन करने साथी चिशोपानी इच्छा कामनाथ अनीता ने फोन करो तर वहाँसंग हमें फोन कुरा करना पाएन र फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद र तिनीहरूसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक कक्षका मित्र राजलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र तिम्रो मेरो सम्बन्ध धेरै माथि हो भन्ने यो भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि बिदा हुन्छु नमस्कार भी है आटे को गिता मेरो एकदम मिलने साथी यही गाउमा किन हिजो सहर म घर बस्दिन पाउँथे मेरो कर्मेमा भात आउने छु म हेरे हेडिलबाट यो गीतका एकदमै मन पराइएका शब्दका सिआरबी राम्रो विचार समाचार गीत सुन्न पाउँछ एक सय चार थोप्लो पाँचमा रेडियो अर्पण आउँछ गाउँघरा समाजको दर्पण सुन्नु होला रेडियो गाउँ गाउँघरा समाज को दर्पण सुन्न हो रेडी आर्पण छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाढी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाढी तथा कुष्ठरोग विशेष डाक्टरद्वारा सो जानकारी गराउँदछ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाँत एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डी घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हात फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या क्राइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण